चार थोप्लो पांच मेगा हर्ज रो कार्यक्रम जस्ट फर इंजोय hey guys very very good afternoon and welcome on this program this is time for program just for enjoy right now control room but uh, technically support mili rae go sa technician partner visnu ko ra masu tapai ko saath ma ner baat tapai ko deil ko saath raajan deil guru andi tapai sune dae ho nun sa radio or point 104.5 megahertz खे okay, हरेक दिन बिहान 11 बजे का खबर पछि आउनेछौँ प्रोग्राम जस्ट फर इन्जोय लिएर र रहनेछौँ बाह्र बजेसम्म हामी प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँको फोन कल लिन्छौँ अनि रमाइलो कुराकानी गर्नेछौँ कुनै एक टपिकमा रहेर र तपाईँको लागि हट हिन्दी सङ पनि सुनाउनेछौँ र हामी पनि सुन्नेछौँ अझ भन्ने भ भन्ने हो भने तपाईँलाई तपाईँले आफ्नो डियरेस्ट न्युजलाई पनि डेडिकेट गर्न सक्नुहुन्छ बज्ने सङ्घहरूलाई आज पनि हामीले तपाईँको लागि आफ्नो भ्यू राख्नको लागि दुईवटा टेलिफोन लाइन खुला गरिसकेका छौँ आउन सक्नुहुन्छ डायल गरेर जिरो फाइभ सिक्स फाइभ सिक्स थ्री एन्ड जिरो एन्ड टू ये दुईवटा टेलीफोन लाइन में आएगा तपाई रत्यक्ष कुरा करनेपिक में रह आज काग तला टपिक रहेक दाया बायाँ बाटो नहेरी बाटो क्रस गर्ने व्यक्तिहरूलाई के भन्नुहुन्छ र त्यस्ता व्यक्ति देख्दा तपाईँलाई कस्तो लाग्छ यो टपिकमा रहेर कुराकानी गर्नेछौँ आउनुपर्ने हुन्छ तपाईँ शून्य फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री थ्री एन्ड शून्य फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री एन्ड टूमा यी दुईवटा टेलिफोन लाइनमा आएर कुराकानी गर्न सक्नुहुन्छ टेलिफोन लाइन ओपन भइसकेको हुन्छ तपाईँहरूले यति बेला सुन्दै हुनुहुन्छ रेडियो अर्फन हन्ड्रेड फोर पोइन्ट फाइभ फो मेगाहरज र इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ त्यसको लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ डब्लु डब्लु डब्लु र यति ब्याकग्राउन्डमा बजिरहेको सङ्घ राख्नेछु प्रोग्राम जस्ट फर इन्जोयमा फर सङ्घ द डिसको सङ्घ बेनी दयाल सुनित चौान नजिया हसनको स्टुडेन्ट अफ द इयरबाट यो सङ्ग केवलको ला केवल तपाईँको लागि र टेलिफोनमा पनि आउँदै गर्नुहोला अब भने यो सङ्ग केवल तपाईँको लागि You're looking at me I just want to talk to my heart I'll be like you, all of you You know it, so sing it Okay, this could be one of those the da disco dance song Raki Sake, so Benny Dals, Nilsawandro, Naji Hassan, Kawaz man student of the year battle first song just for enjoy man Okay, oh. control room water technician partner, Vishnu leh, Isara Gare, Dachnuvaikosa, Kuhi, Sathya, Isara Gnuvaikosa, Telephone Line, Mathovelaikvani, 1, 2, 3, 0, 5, 6, 5, 6, and थ्री मा थ्री थ्रीमा डायल गरेर आउन सक्नुहुन्छ र प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडमा तपाईँ र हामी मिलेर एउटा टपिकमा रहेर कुराकानी गर्नेछौँ र साथीलाई स्वागत गर्नुपर्ने हुन्छ जस्ट फर मा हेलो नमस्कार दादा नमस्कार खो बोल्दै हुनुहुन्छ दा कहाँदेखि रामचन्द्र भुषालिरेन्द्रनगरबाट रामचन्द्र भुषाल वीरेन्द्रनगरबाट खाना खानुभयो अनि के गर्दै हुनुहुन्छ रामचन्द्रजी आजभोलिहरू केही छैन बिजुली सम्बन्धी काम हो त्यो बाहेक अलवा पढाइ के छ कसो छ है अनि काम पनि अनि पढाइ पनि सँगै गर्न गाह्रो भएको छ होइन हो कि रामचन्द्रजी आज जस्ट फर एनजिओमा आउनु भएको छ तपाईँसँग पनि एउटा टपिकमा रहेर कुराकानी गर्नुपर्ने हुन्छ आजको टपिक थाहा छ तपाईँलाई फेरि एकचोटि म भनिदिन्छु सुन्नु होला है त दायाँ बायाँ बाटो नहेरी बाटो क्रस गर्ने व्यक्तिहरूलाई के भन्नुहुन्छ र त्यस्तो व्यक्ति देख्दा तपाईँलाई कस्तो लाग्छ रामचन्द्रजी अब के भन्नु अन्जानीमा गरे नि हुनसक्छ अब देखिदेखि नदेखेको जस्तो गरे नि हुनसक्छ होइन देखिदेखि पनि नदेखे जस्तो गर्न सक्छन् भन्नु हो क्या त्यसो पनि गर्ला नि बाटोमा एक्सिडेन्ट पनि हुनसक्छ है भाला अब आवा था निकी उठ गाड़ी खाई भदेखीन क्रस करखा भनऊना तिना मूर्ख भाई अने तबले नो जो बाइक हु गाड़ी चलाईरा बेला तब को नहीं अगड़ी आयो तीर अथवा अनि कोही वृद्धाहरू पर्यो भने चाहिँ के गर्नुहुन्छ कोही बेलामा इमर्जेन्सी अकस्मात अगाडि आउँछ नि तृद्धहरूलाई चाहिँ के गर्नुहुन्छ वृद्धाहरूलाई पनि गाली नै गरिन्छ कमजोर नदेखै कारण होला भनेर अब तिनीहरूलाई त भन्ने कुरो भएन आफूलाई पाप लाग्ने कुरो चाहिँ अब आफूले देखिदेखि पनि अब नजाएर काट्नु खोज्छ भने तिनीहरूलाई त के भन्ने त होइन है हुन्छ रामचन्द्रजी कार्यक्रम जस्ट फर इन्जोयमा आउनु भएको छ केही बेर पछि हामी एउटा सङ्घ बजाउनेछौँ कसलाई एउटा साथी छिन् नाम चाहिँ भन्नु हुँदैन होइन साथी छिन् त्यहाँपछि राजन कडेल भन्ने मेरो म सँगसँगै काम गर्छन् बस्छन् होइन तिनी छन् अनि हजुरलाई पनि एकदम तपाईँ त अब मेरो विशेष एकदम तपाईँको कार्यक्रम पर्सामा भइरहेको छ नि एकचोटि यहाँ त गरेको थियो नि त्यतिखेरले गरेको राम्रो लाग्थ्यो कि एकदमै तपाईँको धन्यवाद है हजुर अनि सबै आफन्त हेरेर रामचन्द्र भोषालिने सबै र नचिन्ने अनि रेडियोहरू पनि सुन्ने सबैलाई पा, गी? हो हजुर हुन्छ अबको क्रममा केही बेरपछि गीत बज्छ त्यो गीत चाहिँ हामी स्पेसल्ली तपाईँ र तपाईँले सम्झाउनु भएका साथीहरूको लागि बजाउनेछ के छ बिसु गीत बजाइहाल्ने हो हुन्छ अबको क्रममा फेरि पनि राख्छु अहिले भने रामचन्द्रजी तपाईँबाट छुट्टिन्छौँ है त नमस्कार नमस्कार हुन्छ फेरि पनि राख्छु प्रोग्राम जस्ट फर इन्जोयमा सेकेन्ड सङ्ग आजको टपिक रहेको छ दायाँ बायाँ बाटो नहेरी बाटो क्रस गर्ने व्यक्तिहरूलाई तपाईँ के भन्नुहुन्छ र कस्तो लाग्छ त्यस्ता व्यक्तिहरू देख्दा आउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस यी दुईवटा टेलिफोन लाइनमा आएर तपाईँ हामी प्रत्यक्ष कुराकानी गर्न सक्नेछौँ तपाईँको आफ्नो भ्यू राख्न सक्नुहुन्छ प्रोग्राममा र आएर रा, सङ्घहरू डेडिकेट पनि गर्न सक्नुहुन्छ आफ्नो डियरेस्ट अनि नियरेस्टलाई अब भने कार्यक्रम जस्ट फर इन्जोयमा सेकेन्ड सङ्घ ब्याकग्राउन्डमा बजिरहेको छ हिन्दी फिल्म दे धनादनबाट हची नची अबको क्रममा केवलको लागे your favorite radio station radio arpan 104.5 megahertz your perfect choice wow hera no dipak aajo biheko din rickshan ta kya handsome dekhieko cha ke ko kamal ho yo kina handsome na hunu ta akhir usle lagayeko suit nepali tailors ko kamal no ho hamra visheshta haru 40 barsha purano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 दादालाई फोन गरेर सिक्री पठाइदिनु भनी हामीले पर्सा बजारको विश्वासिलो अने सुनसादी ज्यासलमा मैले लगाएको मङ्गल सूत्र बाला औठी सबै त्यही बनाएको त हो नि पूर्वी चितवनको बिस वर्ष पुरानो पुरान साना दक्षगढ़ द्वारा चौबीस क्यारेट का गहना ग्यारे का साथ तैयार करहना पाइन का साथ ही बनाई का हरेक गहना एक दु पटक सम्मान निशुल्क मरमत कर गा पेमा सुन धीतो राखी लईजाना सकिने संपर्क अने सुधी जैसल खैर चार पैसा बजार फोन शून्य छपन्न पांच कुमार विश्वकर्मा देखि किचनदेखि बेडरुम स्वदेशी र बिरेसी हपिस अनि घरको लागि फर्निचर पाएसी सामान पनि सस्तो अनि फर्निचर दङ्गभा त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी जडसै यु आर लिसनिंग टू योर फेवरेट रेडियो स्टेशन रेडियो अर्पण 104.5 मेगाहर्ट्ज योर परफेक्ट चॉइस अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ट्ज र यो कार्यक्रम जस्ट फर एन्जॉय ओके वेलकम ब्याक आफ्टर दिस सर्ट कमर्सियल ब्रेक ब्रेकपछि फेरि पनि उपस्थित भइसकेका छौँ अनिरमा छु म तपाईँको दिलको साथी राजन दिलगिरुङ र रा कन्ट्रोल रुममा हुनुहुन्छ थिङसियन पार्टनर बेष्णु र योहो प्रोग्राम जस्ट फर जस्ट फर इंजोय में तभी इंजोय करना चाहूँ भाई आने हम दुईवटा टेलीफोन लाइन खुला सौ शून्य छप्पन्न पांच तिरसठी तीन सौ दुईवटा टेलीफोन लाइन में आएर प्रत्यक्ष कुराका सकूज टपिक में आफ्नो विचार पनि राख्न सक्नुहुन्छ आजको लागि टपिक रहेको छ मैले बारम्बार भनिरहेको पनि छु दायाँ बायाँ बाटो नहेरी बाटो क्रस गर्ने व्यक्तिहरूलाई के भन्नुहुन्छ र त्यस्ता व्यक्ति देख्दा के लाग्छ तपाईँलाई यो टपिकमा रहेर कुराकानी गर्नको लागि आउनुहोस् र आज तपाईँ मा हिन्दी थर्ड सङ्घहरू डान्स सङ्घहरू पनि राखिरहेका छौँ दुईवटा सङ्घ बजाइसकेका छौँ अझै दुईवटा सङ्घ बाँकी नै छ यी सङ्घहरूमा आफ्नो डियरेस्ट नियरेस्टलाई डेडिकेट पनि गर्न सक्नुहुन्छ आउन सक्नुहुन्छ शून्य अनि शून्य डायल गरेर प्रत्यक्ष कुराकानी गर्नेछौँ तपाईँ र म मिलेर प्रोग्राम जस्ट फर इन्जोयमा ओके प्रोग्राम जस्ट फर इन्जोयमा फेरि पनि राख्छु थर्ड हिंदी हर संग डांस संग तेरी कुर्ती सेक्स शान एंड अनुराधा को आवाज में हिंदी फिल्म बाधा बात केवल तप का लगे के तेरि कुर्ती सेक्सी लगती लग्थे सान एन्ड अनुराधक भूकलमा बाधा फिल्मबाट सुनिसकेका छौँ हामी झुझिरहेका छौँ कन्ट्रोल रुममा हुनुहुन्छ टेन्सन पार्टनर विष्णु अनि म चाहिँ अनेरमा तपाईँको दिलको साथी राजन दिल गुरुङ र यति बेला सङ्केत मिलिरहेको छ विष्णु भएको छ साथी फोन लाइन मा हुनुहुन्छ भनेर उहाँलाई स्वागत गर्छ नमस्कार इन्जोयमा आउनु सहनुहुन्छ भन्ने शून्य सप्न पाँच त्रिसठी तिन सय तेत्तिस अनि शून्य सप्न पाँच त्रिसठी तिन सय बत्तिस डायल गर्न सक्नुहुन्छ एउटा टपिकमा रहेर कुराकानी गर्ने तय रज जसपर इंजोय में तीनवटा संग बजाई भी सकता सौ तब डिस्ट निस्ट संग डेडिकेट कर चाहूँ भसपर इंजो में रपिक में कुरा तब आप भ्यू विचार राख् सकूँ आज कोपिक दाया बाया बात नहे बाटो क्रस करने व्यक्ति भोशा व्यक्ति देखा भिसुदाले पनि इसारा गरिरहेको छन् यस्ता व्यक्तिहरू देख्दा मलाई पनि कथा कथा चाहिँ रिस चाहिँ उठ्छ भन्ने चाहिँ कुरा गरिराख्नु भएको छ र अहिले चाहिँ होइन होइन पनि भन्नुभएको छ दोधारै कुरा गर्नुभएको छ र भर्खरै टेक्निकल रुममा आउनुभएको छ अर्का सहकर्मी सा, साथी टेक्निसियन पार्टनर रिजन केसी उहाँलाई पनि धेरै धेरै धन्यवाद सपोर्ट मिलिरहेको छ उहाँको पनि र फेरि पनि इसारा मिलिरहेको छ दुवैजना टेक्निसियन पार्टनरबाट कोही साथी लाइनमा लाइनमा अनि अनि डायल गरे साथी को शून्य सपन्न पाँच त्रिसठी खुरेबाट नरेनजी के गर्दै हुनुहेकहरू पनि आउनु पर्यो मलाई त मिलाएर दिनुहुन्छ होला आउनु खुर खुरे नै हो विष्णु दाई म पनि आउँछु भनेर भन्नुभएको छुन्जी कार्यक्रम जसपर इन्जुमा आउनुभएको छ तपाईँलाई थाहा नै छ होला एउटा टपिकमा रहेर कुराकानी गर्नेछौँ तपाईँको विचार लिनेछौँ यो टपिकमा आजको टपिक दायाँ बायाँ बाटो नहेरी क्रस गर्ने व्यक्तिहरूलाई के भन्नुहुन्छ र यस्ता व्यक्ति देख्दा तपाईँलाई कस्तो लाग्छ दायाँ बायाँ बाटो नहेरी बाटो क्रस गर्ने व्यक्तिहरूलाई देख्दा तपाईँलाई कस्तो लाग्छ भन्ने विषयमा चाहिँ कुराकानी गरिराखेका छौँ तपाईँको विचार के छ भन्ने कुरो ज्यान जानु सक्छ अनि इमर्जेन्सी तपाईँले ड्राइभ गरिरहेको बेलामा तपाईँको अगाडि आयो भने तपाईँ त्यस्ता व्यक्तिलाई के भन्नुहुन्छ है अनि अब केही बेर हामी एउटा सङ्घ बजाउने सङ्घको डेडिकेट गर्न चाहनुहुन्छ नारायणजी ना धन्यवाद नारेन पुन भनेर चिन्ने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहनुहुन्छ अब बस्ने गीत हुन्छ नरेनजी कार्यक्रम जस्ट फर इन्जोयमा आउनुभयो आफ्नो विचार पनि राख्नुभयो अब भने छुटिन्छ हवस् नमस्कार ओके खुर्खुरीदेखि नरेन पुन आउनुभएको थियो र योभन्दा अगाडि रामचन्द्र भुषालजी पनि आउनुभएको थियो वीरेन्द्रनगरबाट तपाईँ पनि आउनु सक्नुहुन्छ हाम्रो टेलिफोन लाइन शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस हो के घन्टलडोङबाट टेन्सन पार्टनर विष्णुले इसारा गरेर राख्नुभएको छ प्रोग्रामको टाइम सक्यो भने बिदा माग्नु पर्छ भनेर ब्याकग्राउन्डमा गीत पनि बजाउनु भएको छ ओके फ्रेन्ड यति बेलासम्म रेडियो अर्पण हन्ड्रेड फोर र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमलाई लगइन गरेर सुनेर साथ साथ तपूर्ण में थैंक यू भेरी मच अो जिस ने कल करहाँला थैंक यू भेरी मच रो कतिजान फोन ट्राई करो वहाँ हृदय देखिने धन्यवाद दीदपट फिर फोन करना को आग्रह कर आज टेलीफोन करी रामचंद्र भूषाल वीरेन्द्रनगरबाट र खुर्खुरेबाट नरेन पुन उहाँलाई रुदयदेखि नै धन्यवाद दिँदै अबको गीत उहाँहरूलाई डेडिकेट गर्दै ब्याकग्राउन्डमा बजिरहेको गीतसँगै प्रोग्राम जस्ट फर इन्जोयको आजको यो एपिसोडबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ कन्ट्रोल रुमका टेन्सियन पार्टनर्स द्वया रिजन केसी र विष्णुलाई धन्यवाद दिँदै रेडियो अर्पण सुन्दै रहनुहोला भन्दै आजको लागि छुट्टिन्छ त नमस्ते तपाईँको बाकी पल शुभ रहस् the वजह एक सौ चार थोपी